उनको बतासी गाउँमा बाटो बनाउन र गाडी ल्याउन ठुलै राजनीति चलेको थियो स्कुल छाडेर सहर पसेका अनि ड्राइभर भएपछि गाउँ फर्केका रकेट माइलालाई पनि अब गाउँमै गाडी चलाउने रहर जाएको थियो एक रात उनकै घरमा बाँस बस्दै गर्दा के भएको थियो सम्झनु भएको छ लालबहादुर बालाई माइलो र म मिलेर रातारात जीपमा बजारको अस्पताल पुर्याउँ रकेट माइलोले उपचारको लागि धेरै पैसा पनि खर्चे आखिरमा न माइलोको साथमा पैसा बाँकी नै रह्यो न त बाउको ज्यान नै बच्न सक्यो परिवारमा अब एक्लो भएका रकेट माइलो बाउको काज क्रियापछि झनै कुरो हुन थाले कस्तो गर्ने बेला पनि भइसक्यो मलाई अध्यारै मनपर्छ मनपर्ने भयो नि तिमीलाई अध्यारो कति दिन भयो तिमीले यस्तो गरेको हो सुनसान मायाहरू पसिहाल्छ भात पकाएर राखेको छुमा पस्किएर राखेको छु हिँड्न खानु मलाई खाने मन छैन सौ तिन छ है हुने त भइसक्यो नि सानोमा आमा बितिन् अनि भाइ दाई अहिले आएर बाली पनि छोडेर जानुभयो के गर्नु त रोएर चिचाएर कराएर फर्किँदैन कोही पनि अरू मर्ने मान्छे त मरिसक्छ अब के गर्नु त म पनि जान्छु कस्तो कुरा भन्छ नि भगमा आना तिमीले यस्तो कुरा गर्यो भने म अहिले छोडेर जान्छु बुझ्यौ बुझ्यौ नि भात पस्केछु भात खानु होइन जाउ तिमी जाउम खे जाउँ बस्छु जसरी तिमी बसेको यसरी नै बस्छु म पनि दिनु होइन बाह्र छिटो छिटो कति दिनमा भात पनि नखाएको हेर मान्छे तुप्लाहरू कस्तो <laughs> भइरहेछ यसरी पिर्न मान के माइला तिमीले पिर्न मानेर के गरौँ त हानी भयो गाडी किन्न थियो आफै ड्राइभर बन्न थियो अब रुपियाँ पनि सिद्धि डम्बर काकासँग एकपल्ट कुरा गरीपल्ट उनका गाडी छ उहीमै सि चलाउँदै हुँदै थियो अब म कहीँ जाने कसैसँग केही कुरा पनि अध्ययन एक्लै बत्थ्यो छोडिदियो मलाई बसी बसी खाना पुग्दछ त अनि के मन्दिर आएर बसेर गफ अँ ठिकै अनि सन्चै नै छु अँ त्यो डमरदाले भेट्न खोजिरहेको थिएँ भोलि बेलुकातिर आउँछु भनिन्छ खै काम होला त भेट्न खोजे होला नि ल चिन्ता नमान होइन ल गफ सम्झा गफ गर <muchin> मैले भने मान्दै मान्दैन मान्न परेको नमानेर हुन्छ मेरो काम छ म भोलि बेलुकातिर आउँछु होइन अनि अलिक चाँडै घर जाऊ म तल बजारतिर झर्ने हुन्छ ल लिनु घुम्दै फिर्दै आए पुगे यहाँसम्म Thank <laughs> you. मैले त नाम पनि बिर्सेँ हजुरको त दीर्घ राज अनि सर यता धेरै भयो नि त सर यता हुनुभएको हो धेरै भइसक्यो होइन म त सुत्रु पक्षमा आएको लगभग तेह्र चौध वर्ष भयो भयो भयो भयो चार पाँच वर्ष अगाडि एकचोटि भेट भयो एकचोटि त्यही त निको त नामै बिर्सेको कार्यालयतिर कि म यता प्रशासन कार्यालयमा छु ए सिरियलै हुनुहुन्छ अनि यसो मेरो क्वाटलतिर आउँदा हुन्छ नि भनेको नजिकै अफिसबाट हुन्छ हजुरको काम होला बिचरा दादा बसो ठिक छ बाबु दाजु ठिकै छ दाजु अनि खानासाना खाएँ खाल्नु खाइसकेको अनि साजमा के पल्ट्याएँ त्यसो साजमा त पल्टिनु हुन्न नि बाबु यसो एकैछिन पल्टिगिएमा त के गर्ने दिदी मेरो धेरै सहयोगी थियो मान्छे है के गर्ने अब भगवान्ले चाहेपछि कसको के लाग्छ र होइन त्यो त भयो अब छोड्दैन त्यस्तो कुरा अब गरेर नि केही कहाँबाट गरा आयो त यहाँ क्यालै आयो त्यही त मसँग के कुरा थियो कि त्यही एउटा कुरा गरौँ भनेर आउँ अब खै अब यस्तो अवस्थामा गरौँ कि नगरू तसँग काका के छ अनि तैँले पहिला कुरा गरेको थिएस् नि त्यो गाडीमा पैसा हाल्छु भन्थ्यो त्यो कुरै नगर काका अब रुपियाँ मसँग जति पनि थिएँ बगा खर्चमै गइक्यो सिलाइदियो पऱ्यो अहिले त अब म खालि आएको छु हेर काका न रुपियाँ न दाम अब अब चला आजभोलियो बाटोको सोचाइरहङ्गो पुरानो गाडीमा अप्ठ्यारो हुन्छ मतलब गाडी चलाएको मान्छे त्यही भएर नयाँ गाडी हाल्नु काका नयाँ गाडी म चलाइहाल्छ निक भइहाल्ने तपाईँ तिन चार पुराना पुराना किन्नुभन्दा एकै नयाँ हाल्यो त कति राम्रो उठ्दैन त्यहाँबाट ठिकै छ काका जे जसो भए पनि गाउँमा मर्डर गुड्न सुरु भयो हजुर रकेट माइलोले डम्मर सिंहकै जिप चलाउन थाल्यो सुन्दैछु भनेको कुरो चाहिँ त्यो समितिले मिलाउने कुरो हो समितिको निर्णय हो हेर अब आफ्नो त अब लकेट मैला हो रकेट माइलाले जसरी गाडी चलायो निकेट चलाउँदैन थाहा थिएन होइन त्यस्तो हुँदैन हामी त सबै म्यानेज गरिहाल्छौँ ै छ कि हातमा ए राई भरे पाल्ने त हेर्ने पुरा आङ्की गाडी रोक्यो भने मैले रोक्यो भने त रोकेन आफैले कस्तो गाह्रो भयो मलाई त नक्कल हेर्न नक्कल वाले आँगो गर्ने बेला गरिहाल्यो उल्टियो अब मामा घर जाने हो मामा घर जाने हो तेरो मामा घर ल सिरै कति बेला पुग्ने घाम हुने हो ए दो माटो नखेल्नु त्यसरी किन खेल्नु माटो के माटो खेलेर हुने माटो जुम्बा हुन्छ लुगा माटोको खेल ढुंगाले खेल पनि कसरी को मैले यो खेल्या के यो खेल पनि ला ता ता फर्मेट उता तेरा मामा गा भा छैन फोर किन खेल त्यो माटो आज जान्न म गर्नु भयो गाडी आइछ त्यतै जान्छु त्यो गाडीमा धेरै पैसा लाछ के पैसा लाग्छ हामी लाग्दैन म जान्नु न म जान्नु पैसा लाग्छ बा के हिर््ने जान्नु जान्नु आ म गाडीमा जाउ के अब गाडीमा जाउ के त्यस्तो बेरु हुन्छ मलाई नफुल्या न हिर््ने ल ता फोर हुन्छ हिर् जानु म हिर् पनि र उ आवा गाडी आयो गाडी आवा गाडी आयो आउ आउ यसरी बत्तीले कुदेको मोटर त्यो दिन बाटैमा बिग्रियो हजुर यात्रुहरू पैदल नै गाउँतिर लागे गाडी बनाएर मात्रै अघि लाग्नुपर्ने भएकाले रकेटमाइलो त्यो साजा धन्सारा कि आमा चन्द्रमायाको होटलमा बास बस्न पुग्यो ै कहाँ जान राति आफ्नो घरभित्र हिँड्ने पाइने गर्यो छिटो आयो है ढोकासोका लगाएर छिटो छु त्यही आजकाल कि मलाई केही विश्वास नै हुनु के भत्दिन कसो भत्न केटादेखि अचुमै मार्त आउने हो कि नै यता बसो अनि सुस्तो बोला न भने आमाले सुन्छ कति नयाँ यहीँ ल्याएर कति राम्रो रहेछ कति नै आफूले ल्याइदिएको भनेर म ल्याइदिन्छु नि त ला भोलि बैज्ञान दुईलाई कति ल्याइदिउँ दुई दर्जन ल्याइदिउँ भ चार दर्जन लिएबाट आएँ म लोतलाई चार होइन छ दर्जन ल्याइदिएँ लमाले सुन्लिने फेरि जतिखेर ड्राइभरको जात ड्राइभर नै हुन्छ सुन्छ भने माया गरिदियो नि त माया दौ। गर्छु भन्दैन केही अङ्गाले हालेर बस्नु त अनि बस्ने नजिक अन्त नि माया गर्छु नि भनिदिएँ आज फेरि भाग्ने कि टाढा टाढा भाग्ने टाढा टाढा भोलो मैले के गरेको भने के भोलो पारे दुर्गा गाउँ दुर्गा माताको मन्दिर हो रति बोरू सन्जरबार जाँत हो अनि भोलो रतिय जाउँ रातभरि दौडा खेल्ला जानु त उखे पनि कति मन थियो आमाले मलाई मार्ने हो क्या बोलु मिलानु कुरो मिले त भुइयो नि गाडी राम्रो लग्दा त लागेको छु देखाएन होइन अब रकेट गाडी बिग्रिएको छ परे मिस्त्री पनि गएको छ अरे अब त्यो गाडी बन्यो भने अझै रकेट गाडी बिग्रिया छ गाडी अब जानी हुने हो हुने हो हुने मेरालाई घर न्यारिने कोहीन मेघि पाठा बाख्रा भोकै छन् पानी मेघ आयो ध्याल्नु त रात पर्दैन अचा के भयो गुरु के भयो गुरु आज यो गाडी फस्यो गयो ल अब तिम्रो कसम फस्यो गयो खतरा खतरा गाडी म जाय छ हजुर धकेल्नु पट्टे हो धकेल्नु पट्टे हो जर्द बेग काय धलु म ओलो ओलो सब उडी हाम्रो खपर न जाय छ जाय छ जाय छ राम्रो त भए धकेला जाय जाय लोलोलो सब हजुर ओलो खतरा गाडीमा आइबटै बबाल भई ए त्यो यसी हो र र एत अब बर्बाद गरि यो गाडीले त हामीले त सम्बुजी लानु गुरुजी गाडी स्टार्ट गर हामी धकेल्छु ला ल ल ल ल ल ल सम्बुजी स्टार्ट गर्नु न स्टार्ट स्टार्ट गर न स्टार्ट गर ओइ ओइ स्टार्ट गर्न न गुरु स्टार्ट गर्नु ओहो बर्बाद भयो यार यो कोमरा त हाम्रो त यहाँ त हिले र पाइन्टमा सब बर्बाद भयो ड्राइभर इशो यो हो अब के होइन समितिको कुरा काटेर यस्तो लाग्यो यी रामकृष्ण र शम्भु छिमेकी गाविसका निकै चल्तापूर्ज मान्छे थिए दिननाथ डम्मर सिंहसँग उनीहरूको त्यति विचारै मिल्दैन थियो एकातिर यातायात समितिको मनोमानी देखेर उनीहरू मुरमुरिँदै थिए भने अर्कोतिर समितिका मान्छे भने नाफा बाँडफाँडमा मस्त थिए अब यसो है गाडी मर्मत कर्मचारी ड्राइभर तेल आपतकालीन बैठक चन्दा यी हो यसमा यो महिनाको खर्च हो होइन अब आम्दानी यति हो योबाट कटार्यो ठिक छ होइन बाँकी चाहिँ मैले ब्याङ्कमा जम्मा गरिदिसकेको छु हेर्नुहोस् ए पैसा त धेरै राम्रो इन्कम हुँदो रहेछ नि वि अहिले पर्दैन बाबु लज हेरौँ न पैसा कुरा निकाल्दै ठ्याक्क मलाई डोजरको पैसाको त्यो के गाविसको पैसा लिनु थियो एउटा काम गरिदिएको आज उहाँ आउनु भएन अब के भन्ने गया भयो मान्छे छोत्रा गाडी बाटोमा चलाउने दुख दिने अब रोडै त्यस्तो छ यहाँ नयाँ गाडी हालेर के गर्नु भने हो भने आज हामीले आफै दुःख पायौँ धक्का मारे त्यस्तो गाडी अब बिग्रिन तुम्रै हेलचानी समिति वालाले थ्रा थत गाडी लिएर होइन साँच्ची तपाईँको के विचार हो भन्नुहोस् त एउटा समितिमा चलाउनु पर्यो गाडीको इच्छा चाहिँ भन्नु तपाईँको इच्छा चाहिँ नयाँ गाडी हाल्नु लागि त समितिमा आउनु पर्यो नि त लिनु समितिमा एन्ट्री नहुने कहाँ हो नयाँ समिति हामी बनाउँछौँ हामी गाडी हालेर हेर्नुहोस् हजुर हामीलाई तिनीहरूले समिति बनाउँदा खबर नगर्ने बैठकमा पनि नडाग्ने दोस्रो कुरा के भन्दाखेरि अस्ति हामी जाँदै थिएँ त्यो बाटो यति अप्ठ्यारो यति अप्ठ्यारो तपाईँले यो कुरो पहिला कुरो मैले हाम्रा त्यो गाडी बिग्रेरिलो जम्मै शम्भुजी मैले कुराहरू बुझिया छु होइन केटाहरू खटा छ हामीहरू पनि लाग्नु आपसमा लड्ने कुरा नगर्नु ल ठिक ल म भोलि के गर्छु भने ती डमलहरूलाई अनि तपाईँहरूलाई बोलाउँछु तपाईँहरू आउनुहोस् अनि हामी सबै विषय परले दुवै समूहलाई छलफलमा बोलाए पनि कुरो मिल्न भने सकेन त्यसपछि भने रामकृष्णको टोलीले छुट्टै यातायात समिति बनाएर जबरजस्ती नयाँ गाडी चलाउन सुरु गरे यो कामले झोकिएका डम्बर रामकृष्णसँग बदला लिने भन्दै केटाहरूलाई उक्साउन थाल्यो हजुर पुग्यो पुग्यो हेर कटाओ? हो हजुर ठुडाम पिस्ने छ नि अब त्यहीको फाइफु धेरै हुन लाग्यो हेरौँ है उता प्रशासनले पनि चेपिरहेछ अब यता अब को पनि त्यसले च्याप्ने लामो अलिक धरामै पर्ला जस्तो मानेको छ अब तिनीहरूलाई सबकमा सुन त्यो तेत्तिस पच्चिसको गाडी छ नि मात्रै नलिन्छ नाम त छैन भने त्यसले पेटमा कि बात्या खोजेको त्यसले देख्यो तिमीहरू त्यो गाडीले धुलो पिठो पारेनौँ भने हामी डम्बरी अङ्कल पुरानो समिति केटाहरूको यस्तो योजना नयाँ समितिको लागि थिएन उनीहरु त निष्फिकरी गाडी कुदाउन थालेका गा थिए। बहिनी गाडी त राख्नुछ द क्या? हजुर हजुर दिदी गाडी त खोबै नै राम्रो छ। मैया समितिको रामकृष्ण दाइको समितिको नयाँ गाडी हो। ममैले पनि देखेँ इन्डियामा देखेँ गाडी अनि मैया बसोबस यसै गाडीमा चढिराफन के अहिले? तँहरुले सधैँभरि हाम्रो समितिको गाडीमा चर्नु होला। दाइ ए दाइ एकछिन रोकिनु न यहाँ के हिसाब लाग्यो? अहिले अगाडि रोकम ल भाइ। अगाडि राम्रो ठाउँ छ बिसाउनको लागि आ मै हड्मै आउने यस्तो उन्नाइसको गांँडा तिखेको गांँडा थुन्दै छ अगाडि एकदम राम्रो सवाय छ गरो गरो गरो गरो गरो ओ गरो गरो त्यो त्यो नया गाडी हाल्ने तिमीले नया गाडी हाल्ने सन्दिन हामीले फोड् भने फोड् दिए भने धाउ दुलो पिटो झालै ग दुलो ओइ किन ओइ ओइ किन भाइ किनको पक् साल्यो पक् तिमीहरूको बाउको गाडी हो तिमीहरूको बाउले किनेर म घरमै छु ए अब मलाई नि खोजिरहेको छ रे पुलिसले धनसरा होला ओ भने के भयो किन हात्ती बनाउनेको तिमी पुलिसले खोजिरहेको छ किन नि हिजो कहाँ हिजो खाइएछ अलिकति गाडीमा ड्याङ धनसरा म पछि कुरा गर्छु तिमीसँग अहिले कहाँ हिजो गाडीमा ड्याङडुङ ड्याङडुङ भएछ भने मबाट त के तिम्रो दिमाग पनि बुद्धि पनि हेर के गर्ने मान्ने गर्छ पुवा फेरि यही बेलामा यसो पुलिस पनि सक्छ के अरे पुलिस पुलिस पुलिस पनि सक्छ अब म म पछाडिको उठो खेती जान्छु हैलाइलो खोला एकै दिन दोकान खोलाइ कस्तो मान्छे छ भने हजुर कहाँ गयो रकेट माला खै कहाँ भागिएछ खै खै खै ओ हल दाई साब यहाँ पछाड विचार गर्नु त दायाँ बायाँबाट भाग्न नभए छिटो विचारमा दादागि यताबाट तपाईँ क्या अब खिर्नैला ए बर्बाद ए बर्बाद फिट आय गार थोर बागे बागे थोर छाम थोर हामीले आउने छरबाट भागेर सम्भा सलेला को आय आय आय को भिझलबाट भागेर पछीले छान सालेले पछारबाट आय भयो कस्तो होला खोप बाटो तपाईँ जे कुरा गर्नु गर्छ सातुर हास सुभ पानी बिना तड़प को भू पात मोभ हलो पावा चलेना दोस ऊ झालो बरानी मनाई जर भन्छ खरानी मनै जलेर हे भुन्छन् कस्ता मान्छेले जा ल कसले अब कसरी का कुम काओला हल्लियो पात हावा चलेर होस् नहुँदा दोस हुन्छ उज्यालो, ज्यालो बन्छ खरानी मनै जलेर बन्छ खरानी मनै जलेर तपाई तप सुंदो नाटक श्रृंखला कथाम सारंगी को रॉकेट मैला को कथ अंक चार यस अंक का कलाकार प्रकाश गंधर्व चक्रप्रसाद श्रेष्ठ हिकमत घले ओमराज जोशी पुष्पा जोशी अमीर सोप राजकुमार जोशी रूक्मिणी परियार चक्र जोशी नीतीश घले भागापाली पवित्रा श्रेष्ठ जेनिशा घले दुर्गा प्रसाद विजय सिंह विष्ट सुनील सूरी देवकी बोहरा गोकर्ण राजंडारी भीमलाल जोशी सुरेश विक्रम था रोहित मल्ल, संस्कार अमात्य भरतराज विष्ट राजु घले रीरेन्द्र मल्ल, नाटक का लेखक तथा निर्देशकूं भवसागर घिमिरे साथमाथ्यो आंविका गिरी रविन्द्र सिंह बानिया सात उत्पादन सहयोगी सृष्टि राज भंडारी वेब प्रड्यूसर बिबोर बराल ध्वनी संपादन शिरीष विक्रम था प्रकाश घिमिरे नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामेछाने र सम्पादक हुनुहुन्थ्यो धुर्वरी अधिकारी यो कार्यक्रम बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा बिबिसी मिडिया एक्सनले तयार पारेको हो नाटक कथामिठो सारङ्गिकको भर्खरै प्रसारण गरिएको अङ्कबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग तत्काल साट्न चाहनुहुन्छ भने हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ एसएमएस पठाउनका लागि आफ्नो मोबाइलमा के, एम, एस टाइप गरी एक स्पेस छोड्नुहोस् र आफ्नो प्रतिक्रिया लेखेर छ छ सात सातमा पठाउनुहोस् तपाईँले पठाउनु भएको एसएमएस हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीमा पालैसँग प्रसारण गर्नेछौ कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै अर्को साता भेट्ने बाचा सहित म लुनिबाुलादर बिदा चाहन्छु नमस्ते